अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय पाँच मेगा हार्ज र यो हो कार्यक्रम शुभ बिहानी नमस्कार अनि शुभ प्रभात सुधै जित भाइलाई यो शुभ बिहानीको धेरै धेरै स्वागत छ हानै लिएर उपस्थित भइसकेका छु प्राविधिक रेडियो पाँच मेगा रेडियो अर्पण डट कमबाट पनि विश्वभूर हामीलाई अर्पण एक सय चार थप पाँच मेगा हर्सको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा हामीले शुरूमा आजको पञ्चाङ्ग त्यसपछि तपाईँको दिन आज कसरी व्यथित हुन्छ बाह्र राशिफलले आजको दिनलाई कसरी देखाउँछ बाह्र राशिफल प्रस्तुत गर्नेछौँ त्यसपछि रेडियो पनि एक सय चार थप पाँच मेघहरूसको उन्नाइस घन्टे प्रसारणमा के कस्ता खालको कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखा तपाईँको म आजमा प्रस्तुत गर्ने गर्छु कार्यक्रम कोलन करो आज़को के पंचांगे आज मी थे दुई साल असार सत्रह गति आईतबार अषढ़ कृष्ण पक्षिया अष्टमी तिथि संबत् एघारह सौ तेतीस सन् दुई हजार तेरह जून नया वस्तु को सीजना होना कठिन होने समय अरुण सोचे जो सहयोग मिलने सांगीतिक कार्यक्रम में सहभागी होने वृष राशि हुने तपाको लागि आजको दिन धार्मिक ठाउँको यात्रा गर्नमा आउँदा तपाईँको मन एकदमै आनन्दित रहने देखिन्छ तपाईँको समय पूजापाठमा बेच्ने देखिन्छ मिथुन राशि हुने तपाईँको लागि आजको दिन एकदमै रमाइलो समय रहेको देखिन्छ आर्थिक कठिनाईबाट छुटा पाइने खालको समय पनि देखिन्छ व्यापारबाट पनि राम्रै फाइदा हुने खालको समय रहेको छ कर्कट राशिको लागि आज मन पर्सन्न हुने देखिन्छ पारिवारिक जीवनमा मनोरञ्जन प्राप्त हुने रहेको छ तपाईँको कामबाट तपाईँलाई सोचे जस्तो फाइदा लागि आजको दिन सामान्य रहेको देखिन्छ सा नयाँ काम गर्नको लागि जोस जागरूप हुने खालको समय पनि छ बोल्दा पनि विचार पुरा हुनुहोला तपाईँको लागि पढाइ लेखाइबाट एकदम सहयोग मिल्नेछ छुट्टै रिसाउने भने, भने हटाउँदा राम सा। राम राम्रो हुने देखिनेछ सामाजिक काममा तपाईँको स्थान एकदम राम्रो हुनेछ तुला राशि हुने तपाईँको लागि आज विभिन्न साहित्यिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने खालको समय रहेको देखिन्छ यात्रुको लागि एकदम राम्रो दिन पनि रहेको छ दिन वृश्चयक समय आएको छ नयाँ कामको लागि सुनौलो अवसर आएको छ सरकारी कामको माध्यमबाट पद बढ्ने खालको समय रहेको देखिन्छ विरोधीहरू पनि तपाईँको सेवा गर्न पछि पर्ने छैनन् आफन्त जनबाट पनि राम्रै सहयोग मिल्ने देखिन्छ मकर राशि सा, हुने तपाईँको लागि आजको दिन बौद्धिक लगानी गर्नुपर्ने खालको दिन रहेको देखिन्छ सार्वजनिक काममा सहभागी हुनुपर्ने बेला पनि रहेको छ भेटघाटको लागि नयाँ कामको लागि सुनौलो अवसर आउने देखिन्छ यात्राको लागि पनि राम्रै दिन रहेको छ खानपिन राम्रै हुनेछ रा मीन राशि आज को दिन विदेश यात्रा का शरीर में बाधा नपुग् विभिन्न राशि फल जो हम हम काम सहजर्क भारत गये अवश्य आज को दिन अनलाइनमा साथ साथमा र प्राविधिक मित्र रिजन सँगसँगै कार्यक्रमलाई के कस्ता खालका कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखाफ तपाईँ यति बेला शुभ बिहानै सुनिरहनु भएको छ शुभ बिहानी लगत्तै तपाईँ सातीदेखि आठ बजीसम्म बृत्तीय आवाज सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्ती तपाईँले नौ बजीसम्म नेपाली पुरानो फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ नौ बजेको समय हो नेपाली समाचारको र नेपालवाणी समाचार लगत्तै तपाईँले नौ पन्ध्रदेखि दस बजीसम्म तपाईँले लोक सुन्न सक्नुहुनेछ र दस बजेको समय हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै तपाईँले दसदेखि एघार बजीसम्म मेरो रोचना सुन्न सक्नुहुनेछ सहकर्मी दिपेन्द्र थिङको साथमा त्यसै गरी एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँ बाह्र बजीसम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ र बाह्र बजेको समय हो नेपालवाणी रेडियो नेचुकको नेपालवाणी समाचार त्यसै गरी नेपाल वाणी समाचार लगत्तै बाह्र बजे पन्ध्रदेखि एक बजीसम्म तपाईँले ननिष्ठ बलिउड सुन्न सक्नुहुनेछ एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले दुई बजीसम्म अर्पणको चौतारी सुन्न सक्नुहुनेछ दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले दुई दशदेखि तीन बजेसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ मनोकामना सुन छिपसले प्रायोजन गरेको छ र तिन बजेको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगत्तै चार बजीसम्म तपाईँले बलिउड खान सुन्न सक्नुहुनेछ सहकर्मी सहायकहरूको साथमा मार्शल इम्पोरियम हिरो सोरूम पोर्सालाई प्रायोजन गरेको छ त्यसै गरी चार बजेको समय हो अरू पनि खबरको अरू पनि खबर लगत्तै तपाईँले पाँच बजीसम्म टप अफ द पप सुन्न सक्नुहुनेछ र पाँच बजेको समय अरू पनि बुलेटिनको अरू पनि बुलेटिन लगत्तै तपाईँले पाँच बजीदेखि छ बजीसम्म बेबिसिङ मिडियो एक्सनको साराङ्गिक भलाको सुन्न सक्नुहुनेछ र छ बजीको समय हो नेपालमा नेपाल बाढी समाचार सात बजीसम्म सातिसदेखि आठ बजीसम्म तपाईँले सुन्न सक्नुहुनेछ साझ खबर पछि तपाईँले आठ बजीको समयमा नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ र आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले बीबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ बीबिसी नेपाली सेवा लगत्तै तपाईँले दस बजीसम्म बीबिसी नेपाली साझो सवाल तपाईँले सुन्न सक्नुहुनेछ भने दस बजेको समय हो नेपाल एफएम समाचारै तपाईँले हरू भेल दुःख एघार बजीबाट भोलि बिहान चार बजीसम्म हामी विश्राम लिनेछौँ र भोलि बिहान चार बजी तपाईँले श्रीमद् बग श्रीमद्गवत पर्व सुनबहालाई सुन सक्नुहुनेछ चार बजीबाट पाँच बजीसम्म र पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले पर्व भात बाँडी सुन्न सक्नुहुनेछ छ बजेको समय हो सियायन साझ खबरको छत्तीसदेखि सात बजीसम्म तपाईँले बाँडी बहस सुन सक्नुहुनेछ र सात बजेको समय हो अर्पण स्थानीय समाचारको र अर्पण स्थानीय समाचारलाई कतै शुभ बिहानीका अर्को नवीन श्रृङ्खला लिएर तपाईँको साथमा टुन आउनेछ जानकारी सँगसँगै आजलाई भने कार्यक्रम शुभ बिहानीकै व्यवसायबाट विधा मागेर छाने बेला भइसकेको छ तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम प्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने तपाईँले हामीलाई स्टुडियोको नम्बरमा फोन गर्न सक्नुहुनेछ प्राविधिक मित्र रेजनलाई धेरै धेरै धन्यवाद दिँदै आवाजबाट नमस्कार का हजुरा